तृश अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि तहाँ उपरान्त चन्द्रावतीले गोमा रानी र रा नवराजलाई प्रणाम गरिन् र रा नवराज राजाले सम्मान गरी बिछ्याउनामा बसाली चन्द्रावती छेउ सुध्याए हे स्त्री तेरो मुख नदेखेको पाँच वर्ष भयो ल्याउन भनी डोलेहरू गए उनी पनि फिरेनन् तैँले पनि किन विलम्ब गरिस् म राजा भएको चाल पाइनस् कि मैले त राज्यको कार्यबोझले तँलाई बिर्सिराखेको थिएँ फेरि साली नदीका तिरमा आई किन एक्लै बसिस मलाई त लाभाण्ड देशका जनता जनले भने र पो थाहा पाएँ औ तै तँ पनि अघिकी जस्ती छैन तेजवती भैचस् वृत्तान्त भन् यति आफ्ना स्वामी नवराजले भनेको सुनि चन्द्रावती भन्छन् हे स्वामी माइत बसेकी थिएँ तपाईँले डोले पठाउनु भएछ राजा भएको खबर तिनका मुखदेखि सुनेर चाँडो बाबा महतारी छेउ बिदा भई डोलीमा बसी कहिले मेरा स्वामीको दर्शन पाउली भने हत्तपत्ता आएकी थिएँ यस दिन माघ शुक्ल पूर्णिमाको दिन रहेछ र शाली नदीको तिरमा तिरका वनमा स्वर्गका अप्सराहरू आई श्री स्वस्तानी परमेश्वरीको व्रत गर्न लागेको डोलेहरूलेदेखि डोली अड्याई हामीलाई भोक लाग्यो केही चीज पाए खाइ आउँछौँ तपाईँ एकछिन यहीँ रहनुहोस् अनि मलाई एक्लै वनमा छोडेर अप्सराहरूले व्रत गरेका ठाउँमा गए अप्सराहरूका संसर्गमा व्रत गरी प्रसाद लिई म छेउ आई प्रसाद दिँदा त्यस बेलामा मलाई अहङ्कारले छोप्यो रोलीदेरली डोले का हाथ देखी प्रसाद खोसी थू थू करी थुकी गोढ़ा कुछी मिलकाई श्री स्वस्थानी परमेश्वरी ना तरह निंदा करी डोले खे रहा डोले मदखी डराए कई भन्न न सकें देखि आंसू खसाली डोली बोकी चुपला आए शाली नदी में आईपुग नदी तर् लगता अकस्मात चंदुआ टाँगे जस्तों मेघ उठी ठूल पानी बतासए रोलीदी शाली नदी का मज में खसें डोले कसो भो म केही थाहा पाउँदिनँ उहाँपछि नदीदेखि झिकी कसले पाखामा राखेथ्यो त्यो पनि थाहा पाउँदिनँ शरीरमा कहिले मुर्छा हुने कहिले चेष्टा हुने भयो यस्तै हुँ भन्ने ज्ञान पनि भएन नदीका ना तिरमा पढिरहेँ केही दिन भएपछि कपिल नाउँ गरेका दुई भाइ ब्राह्मण त्यतैबाट आए कहाँ जान आयो भनी मैले सोधेँ ती ब्राह्मणहरूले राजाका ब्राह्मण भोजनमा जान्छौँ भन्दा उसो भए मलाई पनि केही माघी ल्याइदेऊ भनी पठाएँ ब्राह्मणहरू गई ब्राह्मण भोजन गरी फेरि म छेउ आएर हे पापिनी तेह्र निमित्त हामीलाई शर्म भयो र तेरो नाउँ गर्ने बित्तिकै राजाको सम्पूर्ण भण्डार सुकिगयो रानीलाई पकाइराखेको भात रहेछ त्यो ल्याइदिएको छ अनि पातमा भात ल्याइदिएर मलाई सायद भोक लागेको हुनाले मुख नदो खान लागे त्योदेखि ब्राह्मणहरूले हे पापिनी त्यस्ता अवस्थामा परिकन पनि तँलाई धर्मको चेष्टा रहेनछ तेरो अवस्थादेखि हामीलाई अति करुणा भयो मुख दोही खा श्री स्वस्थानी परमेश्वरीको व्रत गर सम्पूर्ण पाप नास होला भने र ब्राह्मणहरू गए तब मुख धुन भने साली नदीमा गएँ म जाने साली शाली नदीको जल सुकिगयो त्योदेखि माथि आई मुख नधोई खान लाग्दा भात खरानी भयो खरानी पनि खानभन्दा ठुलो बतास र उडाइ लग्यो तब नाना तरहले रोही कराई शीत ताप भोक प्यास सही महादुखले बसिरहे यस्ता तरहले रहँदा पौशु शुक्ल पूर्णिमाको दिन आयो र श्री स्वस्तानी परमेश्वरीको व्रत आरम्भ गर्न स्वर्गदेखि अप्सराहरू शाली नदीमा स्नान गर्न आए र मैले देखेँ चार हात पाउ टेकी के तिमीहरू को हौ केही खानेकुरो भए मलाई देव भनी भने के पापले म यस्तै भएँ भने तब अप्सराहरूले हामी अप्सरा हौ श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न शाली नदीमा स्नान गर्न आयौँ हे पापिनी तेरो अवस्थादेखि हामीलाई अति करुणा भयो सुन श्री स्वस्थानी परमेश्वरीको व्रत गरे त्यसै व्रतका प्रभावले सम्पूर्ण पाप नाश होला दुःखका समुद्रदेखि पार होलिस् भनेर म यस्ता अवस्थामा परेकी कि पापिनीले कसो गरी त्यो व्रत गरौँ सामग्री कहाँ पाउली के के, के, के चाहिन्छ भने र अप्सराहरूले सम्पूर्ण व्रत विधि गए अप्सराहरू स्वर्ग गए मैले पनि उनैका उपदेशले पौशु शुक्ल पूर्णिमाका दिनदेखि स्नान गरी एक भक्त रही महिना दिनसम्म नित्य मध्यान्न कालमा श्री महादेवको पूजा गरिरहेँ महिना दिन भयो र माघ शुक्ल पूर्णिमाको दिन श्री स्वस्थानी परमेश्वरी व्रत गर्न स्वर्गदेखि अप्सराहरू फेरि त्यहीँ आए हे स्वामी श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले मेरो कुष्ठीरोग पनि निको भयो हात घोडा अघि जस्ता भएर आए र अप्सराहरू छेउ गई तिमीहरूका उपदेशले पौशु शुक्ल पूर्णिमाका दिनदेखि व्रत आरम्भ गरेकी महिना दिन भयो अब श्री स्वस्थानी परमेश्वरीको पूजा गर्न सामग्री केही छैन कसो गरौँ भने अप्सराहरूले सामग्री नभए नदीदेखि बालुवा ल्याई सामग्री तुल्या भने र साली नदीदेखि बालुवा ल्याई सामग्री तुल्याएँ सामग्री सिद्ध भई जो जो चिताए जो सो सिद्ध भएको अप्सराहरूलेदेखि खुसी भई हे सुन्दरी त हामी पापिनी भन्थ्यौँ आजदेखि तेरो नाउँ पुण्यवती भयो भने र सामग्रीले मैले अप्सराहरूको संसर्गमा व्रत गरेँ पूर्ण व्रत गरिसके अप्सरा स्वर्ग गएँ श्री स्वस्तानी परमेश्वरको प्रसाद अष्टोत्तर सयमा आठ अक्षता आठ पुष्प आठ यज्ञसूत्र आठ पान आठ खुट्टा सुपारी आठ रोटी सगुन समेत दिनलाई उस बेलामा मेरा कोही थिएनन् र मेरा स्वामी स्वामीसित चाँडो भेट होस् भनी साली नदीमा बगाएँ सय रोटी आफूले फलाहार गरी राति श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झि जागा भइरहे उज्यालो भयो र साली नदीमा स्नान गरी माइत जाउँ भनी जान लाग्दा लोकहरूले लिन आए ए स्वामी श्री स्वस्थानी परमेश्वरीलाई निन्दा गरेको पापले त्यस्तो अवस्था कि म उनै ईश्वरीको कृपाले अप्सरार कपिल ब्राह्मणका उपदेशले यस्ती भएँ तपाईँको दर्शन पाएँ श्री स्वस्थानी परमेश्वरीदेखि ठुला देवता अर्को कुनै छैनन् सम्पूर्ण व्रतको पनि व्रत धर्मको पनि धर्म कालको पनि काल देवताका पनि देवता यस्तै ईश्वरीलाई कोटी कोटी नमस्कार भन्न रानीले बारम्बार नमस्कार गरिदिई भइन् यतिस्कन्दपुराणे केदारखण्डे माघमहात्मेकुमारागस्त संवाईस्वस्ता परमेश्वर व्रतकथान्द्रावीसवृत्तान्तकथन नध्याय